नमस्कार तथा शुभ प्रभात बिहानी ओसासँगै बिहानी प्रहरको कार्यक्रम शुभ बिहानीमा तपाईँ सम्पूर्णलाई स्वागत छ प्रविधि कक्षीबाट मित्र अनि आवाजबाट कार्यक्रम प्रस्तुता मसूर्या ढकाल सुनिरहनु भएको छ हामीलाई प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सन्देहका लागि रेडियो अर्पण एक सय र इन्टरनेट अनलाइनमा डब्लु डब्ल्यु लगन गरेर कार्यक्रम शुभ बिहानीमा रहेर हामी चारवटा चरणहरू प्रस्तुत गर्दै आइरहेका छौं जसमध्ये कार्यक्रमको पहिलो चरणमा आजको पञ्चाङ्ग प्रस्तुत गर्नेछौं भने कार्यक्रमको दोस्रो चरणमा तपाईँकी ग्रह गोचर समेटिएका बाह्रवटा राशिफल प्रस्तुत गर्नेछौ कार्यक्रमको तेस्रो चरणमा रहेर हामी आज रेडियो अर्पण एक सय चार तब्लो पाँच मेगा प्रसारण हुन्छन् त सोको जानकारी कार्यक्रमको रूपरेखा प्रस्तुत गर्नेछौ भने कार्यक्रमको चौथी अन्तिम चरणमा रहेर तपाईँका जन्मदिनका शुभकामना प्रस्तुत आजमिति विक्रमसम्म दुई हजार सत्तरी साल वैशाख महिना अठाइस गते शनिबार तदनुसार दुई हजार तेह्र मे एघार तारिक वैशाख शुक्ल पक्षे प्रतिपदा तिथि बिहान छ पैचालिस बजे उपरान्त कृतिका नक्षत्र बिहान दस बजे उपन्त रोहिणी नक्षत्र सुवर योग बिहान दस बजे उपरान्त अति गण्डक योग बालपकरण आनन्दादिगमा ध्वज योग चन्द्रमा कालबेला बिहानको पहिलो चरण आजको पंसाङ प्रस्तुत गरिसके पछाडि अब पनि प्रवेश गर्न चाहन्छु कार्यक्रमको दोस्रो चरण तपाईँकै ग्रह गोचर समेटिएका सुरुमा मेष राशि मेषराशि हुनेहरूका लागि भाग्य दयको समय रहेको छ पारिवारिक समयबाट समस्याको समाधान हुने देखिन्छ आफूभन्दा ठुला मान्छेको सल्लाह अनुसार चल्नु भयो भने राम्रो हुनेछ तपाईँको लागि आजको दिन सामान्य रहेको देखिन्छ आर्थिक लाभ हुने खालको समय रहेको छ कृषिजन्य व्यापारबाट राम्रो फाइदा हुने देखिएको छ वृष राशिको लागि यात्राको लागि उचित समय रहेको देखिन्छ सामाजिक कार्यमा संलग्न हुनुपर्ने देखिएको छ केही नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ कर्कट राशि कर्कट राशिको लागि आजको दिन ठिकै रहेको देखिन्छ गरिराख्नु भएको कामबाट फाइदा हुने समय आएको देखिन्छ सामाजिक क्षेत्रमा तपाईँको बढी मन जाने देखिन्छ आजको दिन सिंह राशिको लागि सामान्य रहेको देखिन्छ केही अधुरो काम सम्पन्न हुने खालको दिन रहेको देखिएको छ तपाईँले अरूलाई गर्नुभएको बाचा पुरा हुने वैवाहिक जीवन सुखी हुने खालको दिन रहेको देखिन्छ साङ्गीतिक तथा कलाकारिताको क्षेत्रतिर काम गर्दा तपाईँलाई फाइदा हुने देखिन्छ मनोरञ्जनको समय रहेको देखिन्छ सोचेअनुसार अगाडि बढ्नुभयो भने राम्रो हुने समय रहेको छ पढाइ लेखाइको क्षेत्रबाट पनि लाभ हुने खालको समय रहेको छ धार्मिक सामाजिक कामला काममा संलग्न हुनुपर्ने खालको समय रहेको देखिन्छ पूजापाठमा ध्यान जाने खालको रहे दिन रहेको छ सोचेर अगाडि बढ्नुभयो भने आजको दिन तपाईँको लागि राम्रै देखिएको छ आँटेको काम बन्ने देखिन्छ सुखले पनि साथ दिने नै छ सन्तानबाट खोजे जस्तो सहयोग पाउन सक्नुहुनेछ भने तपाईँको कतिको यात्राको योग रहेको छ तपाईँको लागि आजको दिन राम्रो रहेको देखिन्छ केही अधुरा काम सम्पन्न हुने दिन रहेको छ तपाईँलाई अरूले बढी विश्वास गर्ने खालको समय रहेको छ यात्राको लागि एकदम राम्रो समय रहेको देखिन्छ सामाजिक कार्यमा मञ्च आनेछ भने वाहन चौबाया आदिको कामबाट फाइदा हुने देखिन्छ विचार होला. र अन्तिममा मिन राशि रा मिन राशि हुनेहरूका लागि तपाईँको लागि आजको दिन ठिकै रहेको देखिन्छ कामबाट पनि आर्थिक लाभ मिल्ने खालको समय रहेको छ भने काम ढिला गर्नु गर्ने बानी छ भने हटाउनु उपयुक्त होला यो त यो तपाईँकै ग्रह गोचर समेटिएका बाह्रवटा रासिफल कार्यक्रमको दोस्रो चरणमा प्रस्तुत गरिसकेका छौं र म पनि प्रवेश गर्न चाहन्छौ कार्यक्रमको तेस्रो चरण आज रेडियो अर्पण एक सय चार तब्ल पाँच मेगाहरू के कस्ता प्रसारण हुन्छन् त सोको जानकारी कार्यक्रमको रूपरेखाफ कार्यक्रम शुभ बिहानीमा रहिरहेका छौँ यस पछाडि तपाईँ ठिक आठ बजेसम्म साझा नेपाल सुन्न सक्नुहुनेछ आठ बजेदेखि आठ पाँचसम्म ट्राफिक खबर सुन्न सक्नुहुनेछ भने आठ पाँचदेखि नौ बजेसम्म नेपाल चौथारी नौ बजेदेखि नौ पन्ध्रसम्म नेपाल बाढी समाचार सुन्न सक्नुहुनेछ भने नौ पन्ध्रदेखि दस बजेसम्म तपाईँ कार्यक्रम लोक टप टेन सुन्न सक्नुहुनेछ स्वयं मेरो साथमा दस बजेदेखि दस पन्ध्रसम्म अर्पण समाचार दस पन्ध्रदेखि एघार बजेसम्म भए एक्सन कट सुन्न सक्नुहुनेछ सहकर्मी साथी सागर ढुङ्गानाको साथमा एघार बजेदेखि एघार दशसम्म अर्पण खबर सुन्न सक्नुहुनेछ भने एघार दशदेखि मध्याह बाह्र बजेसम्म तपाईँ कार्यक्रम जस्ट फर इन्जोय सुन्न सक्नुहुनेछ साथी प्रतीक्षाको साथमा बाह्र बजेदेखि बाह्र पद्रसम्म नेपालवाणी समाचार सुन्न सक्नुहुनेछ भने बाह्र पन्ध्रदेखि दिउँसो एक बजेसम्म साथीसँग मनका कुरा सुन्न सक्नुहुनेछ एक बजेदेखि एक दशसम्म अर्पण खबर एक दशदेखि दुई बजेसम्म तपाईँ कार्यक्रम पप ग्यालरी सुन्न सक्नुहुनेछ आसिया होम डेकरले प्रायोजन गरेको साथी राजन तेल साथमा दुई बजेदेखि दुई दशसम्म अर्पण समाचार सुन्न सक्नुहुनेछ भने दुई दशदेखि तीन बजेसम्म तपाईँ कार्यक्रम अर्पण समर्पण सुन्न सक्नुहुनेछ साथी सुभाष ढकालको साथमा तीन बजेदेखि तीन पन्ध्रसम्म नेपालवाणी समाचार सुन्न सक्नुहुनेछ भने तिन पन्ध्रदेखि चार बजेसम्म तपाईँ धनिया के दुनिया सुनना सुन्न सकूने चार बजेदेखि चार दससम्म अर्पण खबर सुन्न सक्नुहुनेछ भने चार दसदेखि साँझ पाँच बजेसम्म तपाईँ कार्यक्रम लोक आगन सुन्न सक्नुहुनेछ साथै देपेन्द्र थिङको साथमा पाँच बजेदेखि पाँच पच्चिससम्म अर्पण बुलेटिन सुन्न सक्नुहुनेछ भने पाँच तीसदेखि साँझ छ बजीसम्म तपाईँ कथा मिठो सारङ्गीको सुन्न सक्नुहुनेछ छ बजेदेखि छत्तीसम्म नेपाल पाणी समाचार सुन्न सक्नुहुनेछ भने छत्तिसदेखि सात बजेसम्म तपाईँ अर्पण स्थानीय समाचार सुन्न सक्नुहुनेछ सात बजेदेखि सात तिससम्म कार्यक्रम अर्पण सुभ साँझ सुन्न सक्नुहुनेछ सौभाग्य वस्त्रालय लयले प्रायोजन गरेको साथी प्रतीक्षाको साथमा सात तिसदेखि राति आठ बजेसम्म तपाईँ साझा खबर सुन्न सक्नुहुनेछ भने आठ बजेदेखि आठ तिससम्म नेपालवाणी समाचार सुन्न सक्नुहुनेछ आठ पैंचालिसदेखि नौ पन्ध्रसम्म बीबीसी नेपाली सुभा सुन्न सक्नुहुनेछ भने नौ पन्दि राति दस बजेसम्म कार्यक्रम प्रेम पल सुन्न सक साथ ही सुभाष को साथ दस बजेदी दश पंद्रह तपाल एफएम समाचार सुन्न सकूने वहीं दस पंद्रह देखि एघार बजेम तलदोली डट कम सुन्न सकूने प्रसारण सेवा बंद रहने पुनः भोलि बिहान चार बजेदी पांच बजेसम को बीच में गीता और प्रवचन मलास्थित होने वाली 5, 35 पाँच तिसदेखि पाँच पचपन्नसम्म प्रभात बाढी सुन्न सक्नुहुनेछ छ बजेदेखि छत्तिससम्म साझा खबरले छ तीसदेखि सात बजेसम्म तपाईँ बाढी बहस सुन्न सक्नुहुनेछ सात बजेदेखि सात पन्ध्रसम्म अर्पण स्थानीय समाचार सुन्न सक्नुहुनेछ र पुनः तपाईँको हाम्रो भेट कार्यक्रम शुभ बिहानीमा भोलि बिहान सात पन्ध्रदेखि हुनेछ र जति पनि समाचारमूलक प्रस्तुतिहरू प्रसारण हुँदै आइरहेका छन् सो सबैको प्रायोजन होटल स्टार ब्याङ्कले प्रायोजन गरेको हो कार्यक्रमको रूपरेखा कार्यक्रमको तेस्रो चरणमा प्रस्तुत गरिसके पछाडि अब पनि प्रवेश गर्न चाहन्छौ कार्यक्रमको चौथो यानि कि अन्तिम चरण तपाईँका जन्मदिनका शुभकामना कापी बथेटुयो आज जन्मदिन पर्नुहुने तपाईँ सम्पूर्णलाई जन्मदिनको यो शुभ अवसरमा जन्मदिनको लाखौँ लाख शुभकामना र आजको दिनमा पनि हामीलाई कुनै पनि शुभकामना रूपी शब्दहरू र पत्रहरू भने प्राप्त भएका छैनन् खेर आज जन्मदिन पर्नुहुने तपाईँ जति पनि हराउँछ तपाईँ सबै सबैको लागि प्रत्येक तपाईँको पाइला पाइलामा सफलता मिल्दै जाओस् तपाईँका प्रत्येक चाहना इच्छाहरू पूरा हुन् सदैव सफलता पाइला सँगसँगै कार्यक्रमबाट हामी छुटिनु पर्ने बेला भइसकेको छ कार्यक्रम सुन्नुभयो प्रत्यक्ष रूपमा होस् या इन्टरनेट अनलाइनमा तपाईँ सबैलाई धेरै धन्यवाद अनि धन्यवाद यतिका जेलसम्म प्रविधि कक्षीबाट सघाउने मित्र रिजनलाई पनि र कार्यक्रम शुभ बिहानीको आशीको श्रा कार्यक्रम प्रस्तुत म सूर्य ढकाल पनि विधा चाहन्छु ल हजूर हमीपर् समझी सम्धी होने भयो केटाकेटी एक अर्न परा अब किला गहना को अर्डर कर हजूर ने चिंत लिन्न पर्द होने वाला समझी जीव हम्रे रत्नगर दुई सिनेमा हल रोड में सागर सुन सादी पसल छदी किंता लिखा